रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईंलाई स्वागत छ म अनिता अरियाल मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाद्वारा सर्वदलीय बैठकको आह्वान राष्ट्रिय हित हुने गरी भारतसँग सम्झौता गर्न प्रधानमन्त्री कोइरालालाई दलहरूको सुझाव नैतिक शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम रत्नगरमा सम्पन्न दुर्वेशमा फस्न नदिन आफ्ना छोराछोरीको क्रियाकलापमा अभिभावकले निरन्तर निगरानी राख्नुपर्नेमा वक्ताको जोड़ गाजा को एक बजारे सेना को हमला में पी सत्र बड़ी मृत्यु भारत को पुणे जिला जान जाने संघर्ष जीवन यापन तथा जीवन गुजारायस्ट सदाबाह संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले नेपालको राष्ट्रिय हितमा हुने गरी भारतसँग सम्झौता गर्न प्रधान प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छन् प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालवाटारमा आज बसेको सर्वदलीय बैठकले मुलुकको हितमा हुने गरी सम्झौता गर्न सुझाव दिएको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाले सर्वदलीय बैठक डाक्नु भएको हो बैठकमा आइतबारबाट शुरू हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्ने विषयमा छलफल भएको थियो सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो प्रधानमन्त्रीले यस अघि नै सत्तारूढ़ दलहरूसँग पटक पटक मोदी भ्रमणका बारेमा छलफल गरिसक्नु भएको छ एकीकृत नेकपा माओवादीले ने भारतसँग ऊर्जा व्यापार सम्झौता पीटीए गर्न सहमति जनाएको छ अध्यक्ष पुष्पकमल दहालको निवास लाजिमपाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले ऊर्जा व्यापार गर्न सहमति बैठकले भारतसँग ऊर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ यी नेकपा माओवादीले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौता मात्रै गर्दा फरक नपर्ने निष्कर्ष निकालेको लगानी भित्र आउने विषयमा जोड़ दिन पनि यी माओवादीले सुझाव दिएको छ चौधौं समरपा रिम्पोको आज रानीबन गुम्बामा अन्त्येष्टि गरिँदैछ उना दिन अघि बौद्ध धर्मका बारेमा प्रवचन दिँदा दिँदै हृदयघात भई जर्मनीमा निधन भएका रिम्पोछेको सब अस्ति भुटानबाट काठमाडौँ ल्याइएको हो अन्यायहरूले अहिले रिम्पो छ पार्थिव शरीरको अन्तिम दर्शन गरिरहेका छन् दर्शन गरिसकेपछि महायानी परम्परा अनुसार रिम्पोछेको अन्त्येष्टि गरिनेछ नेपाली कंग्रेसका संस्थापक महामानव बीपी कोइरालाले प्रयोग गर्नुभएका ऐतिहासिक सामग्री तथा दस्तावेजको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ बीपी जन्म शताब्दीको अवसर पारेर शुरू गरिएको बीपी प्रचार यात्राकै क्रममा विराटनगरमा रहेको कोइराला निवासबाट लगिएका पुराना सामग्रीहरू जस्ताको त्यस्तै राख्न अहिले बीपी संग्रहालयलाई अप्ठ्यारो परेको संग्रहालयका प्रमुख परशुराम पोखरेलले जानकारी दिनुभएको छ विराटनगरबाट बीपी कोइरालाले अध्ययन गर्नुभएका एक सय भन्दा बढ़ी पुस्तकहरू लगिएको भए पनि पुस्तक पुराना भएर जहाँ छोयो त्यही खस्ने अवस्थामा रहेकाले जोगाउन मुस्किल परेको संग्रहालयका लागि सरकारले थप बजेट विनियोजन नगर्दा पनि समस्या उत्पन्न भएको उहाँको भनाइ छ सयको हाराहारीमा पुस्तक छन् उहाँले भन्नुभयो सबैले देख्न र अध्ययन गर्न पाउने व्यवस्था बनाउन र डिजिटल रूपमा किरा नलाग्ने बनाउन नै अहिलेको चुनौती हो पोखरेलले सरकारले यसमा ध्यान नदिएको समेत गुनासो गर्नु भएको छ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोली वीर अस्पताल पुगेको छ टोलीले अस्पतालमा आन्दोलनरत आवासीय चिकित्सकहरूसँग छलफल पनि गरेको छ आवासीय चिकित्सकहरूले अनियमितता भएको र गर्नुपर्ने बताएका बेला अख्तियारले अनुसन्धान थालेको हो यसैबीच सरकार र आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सक भएको वार्ता बिना सहमति टुङ्गिएको छ वार्तामा सहभागी आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर मंगल रावल वार्ता मंगल रावलले वार्ता सकारात्मक भएको तर कुनै सहमतिमा पुग्न नसकिएको बताउनु भएको छ वार्तामा स्वास्थ्य मन्त्री खगराज अधिकारीले आन्दोलन स्थगित गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ मन्त्री अधिकारीले आन्दोलनरत चिकित्सकका माग पूरा गर्न र सम्बन्धित प्रक्रिया कसरी छिटो पूरा गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट खाका पेश गर्न सचिवलाई निर्देशन दिनुभएको रावलले बताउनु भएको छ वार्तामा निमित्त स्वास्थ्य सचिव तीर्थ राज बुर्लाकोटीले दुई हप्ताभित्र भी वीर अस्पतालमा सिटी स्क्यान मेसिन जोड्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो तर आफूहरूले भने अस्पतालको समग्र सुधार नभएसम्म आन्दोलन नरोक्ने बताएको डाक्टर रावलले जानकारी दिनुभयो वन तथा भू मन्त्रालयले जिल्लाका वन कार्यालयहरूलाई दश वर्ष रणनीति कार्यान्वयनका लागि निर्देशिका जारी गरेको छ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी स्थानीय निकाय जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकासँग समन्वय गरी एक घर गर, एक रूख एक गाउँ एक वन तथा एक नगर अनेक उद्धार कार्यक्रमलाई अगाडि बढ़ाउन आफ्ना निकायहरूलाई निर्देशन दिएको हो वन सम्बन्धी दश वर्ष रणनीति अन्तर्गतका कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन मन्त्रालयले स्थानीय निकायका साथै गैर सरकारी संघ संस्थाहरूसँग समेत समन्वय गरी अगाडि बढ़न निर्देशन गरेको मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले जानकारी दिनुभएको छ कार्यक्रम अनुसार अहिलेसम्म कुल भूभागको उनातिस प्रतिशत वन क्षेत्र रहेकोमा त्यसलाई चालिस प्रतिशत पुरयाउन सरकारले सुरक्षात्मक संरचनात्मक र प्रवर्धनात्मक रणनीति समेत अगाडि बढ़ाएको छ रणनीति सफल बनाउन वनस्रोतमा आश्रित गरीब महिला विपन्न दलित तथा आदिवासी जनजातिहरूको जीविकोपार्जन सुधारका लागि क्षमता अभिवृद्धि तथा सशक्तिकरण र हरित रोजगारी रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिने भएका छन् मध्यक्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले लागू औषध दुर्वेश न्यूनीकरण गर्न अभिभावक जिम्मेवार हुनुपर्ने बताउनु भएको छ सामुदायिक सेवा केन्द्र रत्नगरले आज रत्नगरमा आयोजना गरेको लागू औषध आत्महत्या नैतिक शिक्षा सम्बन्धी चेतनामूलक एवं स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो दुर्बूषनीमा पस्न नदिन आफ्ना छोराछोरीको क्रियाकलापमा अभिभावकले निरन्तर निगरानी राख्नुपर्ने प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनु भएको छ लागू औषध गर्न राज्यको नीति निर्देश गर्ने निकाय गम्भीर हुनुपर्ने उहाँको हु भनाइ छ नेपालमा लागू औषध व्याप्त रूपमा रहेको भन्दै वहाँले प्रत्येक कारागारमा लागू औषध कारोबारी तथा प्रयोगकर्ताहरू पचास प्रतिशत रहेको जानकारी दिनुभएको छ कार्यक्रममा सामुदायिक सेवा केन्द्र नानगढ़की के अध्यक्ष मीना खरेलले जिल्लामा प्रहरीको सक्रियताका कारण लागू औषध प्रयोगकर्ता र दुर्वेशमा कमी आएको बताउनु छ सोही अवसरमा सिक्किमबाट आउनुभएका गुरू रोहित महाराजले लागू औषध आत्महत्या नैतिक शिक्षा सम्बन्धी प्रवचन दिनुभयो प्रवचनमा विभिन्न कलेजका विद्यार्थी सरोकारवाला लगायतको सहभागिता थियो सही अवसरमा सामुदायिक सेवा केन्द्र रत्नगरले हालै मध्य क्षेत्र प्रहरी प्रमुखका रूपमा आउनुभएका छन् नायब प्रहरी नायब महानिरीक्षक प्रकाश अरियाललाई स्वागत पनि गरेको छ केन्द्रकी उपाध्यक्ष मायादेवी खतिवड़ाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो यसैबीच प्रहरी नायब महानिरीक्षक प्रकाश अरियाल जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रदुम्न कार्के सहित कुटोलीले रत्नगर आसपासमा हाल स्थापना गरिएको प्रहरी बीटको अवलोकन गरेको थियो जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय र रत्नगर सामुदायिक सेवा केन्द्र रत्नगरको पहलमा रत्नगरका तीन तथा पदमपुर र खोले सिमलमा प्रहरी प्रहरीबीट स्थापना गरी सेवा शुरू गरिएको थियो अब पालो अर्पण जनाजमा हाम्रो प्रश्न छ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्डले चित उनको पछिल्लो सक्रियताप्रति तपाई के भन्नुहुन्छ ए सकारात्मक कदम बी दीर्घकालसम्म टिकाउन जरूरी र सी अझै धेरै गर्नु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 पाल ट्राफिक खबर यति बेला नानगढ हेटौँडा बिरकन सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड नानगढ परासी बुटुबुल सडक खण्ड पनि खुला छन् पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम तीस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बेलुकी पानी पर्न सक्ने तथा दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम फेरि सुप्रति सजग भई आफ्नो खेतीबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 भारतको महाराष्ट्र स्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा हिजो गएको पहिरोमा पनि मृत्यु हुनेको संख्या एक्काइस पुगेको छ करिब दुई सय जना फसेको आशंका गरिएको पहिरोबाट दसजनाको मात्रै सकुशल उद्धार गरिएको उद्धार दलका सदस्यले बताएका छन् मौसममा आएको खराबीका कारण उद्धार कार्यमा कठिनाई भएको अधिकारीहरूले जनाएका छन् पहिरोमा पैंतिसदेखि चालिस घर बगेको अनुमान गरिएको छ दुर्घटना पुणे जिल्लाको सदरमुकामदेखि एक किलोमिटर टाढा पर्ने अम्बे गाउँ पञ्चायतको भएको भारतीय संचार माध्यमले अविरल वर्षाका कारण एक पहाड़मा पहिरो गएको थियो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विज्ञप्ति मार्फत दुःख व्यक्त गर्नु भएको छ उता गाँजाको एक व्यस्त तरकारी बजारमा इजरायली सेनाले गरेको हमलामा कम्तीमा सत्र बढीको मृत्यु भएको छ गाँझाको स्वास्थ्य मन्त्रालयले सो हमलामा एक सय साठी जना घाइते भएको जनाएको छ हिजो इजरायली सेनाले गरेको आक्रमणमा थुप्रै जनथनको क्षति भएको अधिकारीहरूले बताएका छन् सो बजार क्षेत्रमा चार घण्टाका लागि उत विराम भएको खबर पाएपछि स्थानीयहरू संख्यामा स्थानीयहरू बजार निस्केका बेला आक्रमण भएको थियो तर इजरायली सेनाले सोह बजार क्षेत्रमा युद्धविराम नभएको बताएको छ इङ्ल्याण्ड विरूद्धको तेस्रो टेस्ट बराबरी गर्न भारतले संघर्ष गरेको छ चार सय पैंतालिस रनको लक्ष्य पछि आएको भारतले चौथो दिनको खेल सकिँदा चार विकेट गुमाउँदै एक रन जोडेको छ भारत अझै तीन सय तेत्तीस रनले पछाडि रहेको छ आज भारतले दिनभरि आउट नभई खेलेमा बराबरी हुनेछ भने इङ्ल्याण्डलाई जित्नका लागि भारतका छ जना ब्याट्सम्यानलाई आउट गर्नुपर्नेछ भारतका अजेङ्का रेने र रोहित शर्मा क्रिजमा छन् रेनेले अठार तथा शर्माले छ रन बनाएका छन् इङ्ल्याण्डले पहिलो पारीमा पाँच सय उनासत्तरी तथा दोस्रो पारीमा दुई सय पाँच रन बनाएको थियो भारतले पहिलो पारीमा तीन रन बनाएको थियो अन्तिम दिनको खेल आज दिउँसो पौने चार बजेदेखि दिवसो दुई बजेको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाद्वारा सर्वदलीय बैठक आह्वान र राष्ट्रिय हित हुने गरी भारतसँग सम्झौता गर्न प्रधानमन्त्री कोइरालालाई दलहरूको सुझाव नैतिक शिक्षा संबंधी चेतनामूलक कार्यक्रम रत्नगर में संपन्न दुर्वेशनी में फंस नदी आप छोरा छोरी को क्रियाकलाप में अभिभावक ने निरंतर निगरानी राख् पर्णता को जोड़ गांजा को एक बजार में इजरायली सेनाको को हमला में मृत्यु भारत पुणे जिला में पहरो एक जयान जाने संख्या एक्काईस नागो रिंग्लैंड विरूद्ध को तेसरो टेस्ट बराबरी कर भारत संघर्ष हस्तु इस दिवसों दुई बजे अर्पण समाचार सको अनीता आर्यल विदाई नमस्कार लत्नगर एक बकुलर